नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोअर्पण एक सय चार थप्लो पाँच समेगाडसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोअर्पण कम डट इनपी मार्फत संसारभरकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्मा नेपालमा व्यावसायिक बाख्रा पालन उत्साहप्रद भइरहेको सन्दर्भमा चितवनमा विभिन्न पेसाकर्मीदेखि पर्यटन व्यवसायसम्मले सामूहिक लगानी गर्न थालेका छन् रत्नगरबाट करिब बिस किलोमिटर उत्तरमा पर्ने शक्तिखोर चार बोला गैरीबारी में चिकित्सकदेखि संरक्षणकर्मीसम्मले बाख्रा पालनमा हात हालेका छन् एक वर्षअघिदेखि पैँतिसजनाको लगानीमा सुरु भएको सहकारी अहिले नेपालमै नमुना बन्ने रणनीतिमा जुटेको छ शक्तिखोरको गैरीबारीबाट आधा घन्टाको पैदल यात्रापछि उपङी कृषि तथा पशुपक्षीपालन सहकारी संस्थामा पुग्न सकिन्छ चितवनका व्यवसाय संरक्षणकर्मी सौराहाका होटल तथा पर्यटन व्यवसाय तथा विभिन्न पेसाकर्मीहरूको लगानीमा सात विघात जग्गा किनेर बाख्रा पालन गरिएको छ संस्थाका सदस्य एवं शमर्ती क्याम्पसका स्टोर शाखा प्रमुख स्वागत अधिकारी भन्नुहुन्छ आत्मनिर्भर बन्न र सामूहिक हितको उद्देश्य राखेर रा बाख्रा पालन सुरु गरेका हुन् एक करोड़ पांच लाख रुपया जग्गा जगह खरीद कर यह व्यवसाय सुरू कर बताने भाई दस कटा क्षेत्रफल में आधुनिक गढ़ निर्माण कर सत्तरीवटा बाख्राट सुरू गि सहकारी में अय पच्चीसवटा बोकारा बाख्रा संस्था बाख्रा को रेखदेख का लगी चारजना स्थानीय रोजगार समेत दीक्रा पालन संग एक सौ पचासवटा लोकल कुकुरा जगह वरपर डाले घासन प्रजाति का बिरुआ लगने काम अब छिट्टे बाटो निर्माण गर्ने र विद्युत तथा खानेपानी विस्तारका लागि काम गर्ने योजना छ अधिकारीले भन्नुभयो संस्थामा पशु सम्बन्धी देश विदेशमा लामो समयसम्म काम गरेका विज्ञहरूको पनि लगानी रहेको छ रामपुर विश्वविद्यालयका डाक्टर भूमिनन्द देवकोटा डाक्टर श्यामबहादुर राउत डाक्टर चिरञ्जीवी पोखरेल र डाक्टर भीमबहादुर श्रेष्ठ जस्ता चिकित्सकहरू पनि संस्थामा आबद्ध छन् प्रधानमन्त्री सुशील कोइरालाले गरेको अपिल प्रचार आचार संहिता विपरीत भएको भन्दै प्रचार नगर्न सचेत गराइएको छ प्रमुख निर्वाचन अधिकृत विनोद मोहन आचार्यले आचार संहिताको पालना नभएकाले सूचना सचेत गराएको बताउनुभयो के दिनागी प्रधानमन्त्री तथा नेपाली कङ्ग्रेसका सभापति कोइरालाका फोटोसहितको प्रचार गर्दै क्षेत्र नम्बर चारका जनतासम्म मत मागिरहेको विज्ञापन आचार संहिता विपरीत भएको भन्दै निर्वाचन कार्यालय चितोमनले प्रचार प्रसार नगर्न सचेत गराएको हो आफ्नो सचेत निर्देशनलाई व्यवस्था गरिए थप कारवाही गर्ने निर्वाचन आयुक्त इला शर्माले बताउनु निर्वाचनको तयारी सकिएको भन्दै आयुक्त शर्माले असार पाँच गते सबै मतदान केन्द्रमा सामग्रीसहित मतदान अधिकृतहरू पुग्ने बताउनुभयो असार आठ गते आइतबार चितवन क्षेत्र नम्बर चारमा उपनिर्वाचन हुँदैछ त्यस्तै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर चारमा आचार संहिता उल्लङ्घन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यमा तिनवटा उजुरी परेको छ त्यस्तै चितवनको एउटा रेडियोबाट उम्मेदवारलाई आक्षेप लगाउने गरेर विज्ञापन बजाइएको उजुरी परेपछि उक्त विज्ञापन पनि तत्काल बन्द गर्न लगाएको आचार्यले जानकारी दिनुभयो थोक बजारका लागि भरतपुर नगरपालिकाले निकालेको टेन्डर रद्द गरिने भएको छ नगरपालिका थोक बजार व्यवसाय उद्योग वाणिज्यसँग राजनैतिक दलबीच मङ्गलबार भएको बैठकमा टेन्डर रद्द गरी वैकल्पिक थोक बजारको बजार खोजी गर्ने सहमति भएको छ यसअघि नगरपालिकाले दुई लाखमा टेन्डर आह्वान गरेपछि व्यवसायहरू आन्दोलित हुँदै आएका थिए नेपाली कङ्ग्रेसका शीर्ष नेताहरूले उपनिर्वाचन हुने क्षेत्रहरूमा कङ्ग्रेसको जित सुनिश्चित रहेको बताएका छन् नेपाली कङ्ग्रेस गीतानगर गाउँ समितिले हिजो गीतानगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कङ्ग्रेसका शीर्ष नेताहरूले चितवन क्षेत्र नम्बर चार सहित उपनिर्वाचन हुन लागेका सबै क्षेत्रमा कङ्ग्रेसको जित कसैले रोक्न नसक्ने दावी गरेका हुन् कङ्ग्रेसको जित कसैले रोक्न सक्दैन कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले भन्नुभयो उपनिर्वाचन हुने सबै ठाउँमा क्षेत्र नम्बर चारमा त भारी मत अन्तरले प्रतिपक्षीलाई पराजित गर्छ उहाँले भन्नुभयो नेपाली कङ्ग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै नेता देवालले लोकतान्त्रिक संविधान बनाउनका लागि पनि कङ्ग्रेसका उम्मेद्वारहरूले चुनाव जित्नुपर्ने जिकिर गर्नुभयो उहाँले समयमै लोकतान्त्रिक संविधान बन्नेमा विश्वस्त रहन सर्वसाधारणलाई अनुरोध गर्नुभयो चितवन क्षेत्र नम्बर चारले सभापति सुशील कोइरालालाई निर्वाचित गराएको को भन्दै यस ठाउँको विकासका लागि आफ्नो प्रयास रहने विश्वास व्यक्त गर्नुभयो उहाँले कङ्ग्रेसका जुझारु कमान्डर रामकृष्ण घिमिरेलाई निर्वाचित गर्न अपिल गर्दै क्षेत्र नम्बर चारका बासिन्दाको समस्या निवारणमा आफ्नो साथ रहने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा का नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले कङ्ग्रेसले बोलेका कुरा पुरा गरेरै छाड्ने पार्टी भएकाले विकास निर्माणमा प्रतिबद्धता गरेका कार्यहरू पुरा गरेर छाड्ने धारणा राख्नुभयो कङ्ग्रेस जे भन्छ त्यो पुर्याउँछ चुनावको बेला बोलेका कुरा पनि कङ्ग्रेसले इमान्दारिताका साथ पुरा गर्छ उहाँले भन्नुभयो सुकुम्बासी समस्या समाधान र विकास निर्माणका कुरा कङ्ग्रेसले मात्र पुरा गर्न सक्छ दरबारिया र कम्युनिस्ट कहिले पनि प्रजातन्त्रका पक्षमा नरहेको आरोप लगाउँदै उहाँले साम्यवादीको प्रहार सधैँ कङ्ग्रेसमाथि रहेको बताउनुभयो सभामा केन्द्रीय सदस्य धनराज गुरुंग कंग्रेस जातीय राज्य के विरुद्ध में चट्टान चाहें अड़ी रहने भन्द मूलुक में संविधान दभिरा कंग्रेस को मत्र भ चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जमा पालिएका तीसवटा हात्तीलाई साङ्गलोमुक्त गरेको छ विगत तीन महिना अघिदेखि सुरु गरेको हात्तीलाई साङ्लोमुक्त पार्ने अभियान अन्तर्गत तेह्रवटा स्थानका तीसवटा हात्तीलाई साङ्लोमुक्त गरिएको निकुञ्जका साग संरक्षण अधिकृत टीकाराम पौडेले जानकारी दिनुभयो निकुञ्जले पालेका सन्ताउन्नवटा हात्ती मध्ये बाँकीलाई भने आगामी वर्ष मात्र साङ्लोमुक्त बनाइनेछ यस वर्षका लागि स्रोत नपुगेकाले बाँकी हात्तीहरूलाई भने आगामी वर्ष साङ्लो पौडेले जानकारीमा आगामीले बताउनु भयो सौरा र खोरमा रहेका हात्तीहरू भने साङ्लोमुक्त हुन बाँकी रहेका छन् एक करोड रुपियाँ भन्दा बढीको लगानीमा नेकुञ्जमा पालेका हात्तीहरूलाई साङ्लोमुक्त गरिएको छ नेकुञ्जले पालेका हात्तीहरूलाई यसअघि खुट्टामा साङ्गलोले बाँधेर राख्ने गरिएकोमा अहिले भने नेसित क्षेत्र छुट्याएर खुला खुल्ला छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुवरले बताउनुभयो मुख्य गरी साङ्लाले बाँधेर राख्दा हात्ती रिसाउने र मानिसलाई समेत आक्रमण गर्ने गरेकोमा अब खुला राखेपछि हात्तीको जीवनयापनमा सहज हुने रिसाउने क्रम कम हुने पशुअधिकार कर्मीहरूको विश्वास छ रत्नगर उद्योग वाणिज्य संघ को आयोजना में श्रमिक बाल बालिका का आयोजित कुकिंग बेकिंग तालीम को हिजो समापन कर रत्नगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा गत वैशाख चार अगस्तदेखि तालिम सुरु भएको थियो रत्नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बालश्रम संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत श्रमिक बाल बालिकाहरूका लागि कुकिङ वेकिङ तालिम आयोजना गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुवाले जानकारी दिनुभयो रत्नगर क्षेत्रका बाह्रजना श्रमिक बालकहरू सहभागी तालिममा दिपक खनाले सहजीकरण गर्नुभएको थियो रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्लेषक प्रमुख आर्थिकतामा भएको तालिम समापन कार्यक्रममा तालिमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र सहित कुकिङ बेकिङ सम्बन्धी सामग्री गरिएको थियो समापन कार्यक्रममा सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुवालले स्वागत मन्तव्य व्यक्त गर्दै हालसम्म सङ्घद्वारा यस क्षेत्रमा गरिएको बालश्रम संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत गरेको कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो हालसम्म एकानब्बे जना बाल श्रमिकहरूको पहिचान भएको जसमध्ये चारजनालाई सिलाइ कटाई तालिम बाह्रजना like cooking baking talim चारजनालाई कम्प्युटर तालिम अठारजनालाई पारिवारिक पुनर् एकीकरण गरी आय आर्जनको लागि विविध सामग्री सहयोग प्रदान गरिएको र पन्ध्रजना विद्यालय जानबाट वञ्चित बाल विद्यालय जान स्टेसनरी ड्रेस तथा स्कुल ब्याग सहयोग गरिएको उहाँले बताउनुभयो कार्यक्रममा टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम नगर स्तरीय शासन स्थानीय शासन नगर समिति सदस्य विमला दुवारी सप्तक बहुमुखी क्याम्पसका प्राध्यापक एवम् प्रशिक्षक दीपक खना लगायतले बाल श्रमिक न्यूनीकरणका विषयमा मन्तव्य राख्नुभएको थियो भने प्रशिक्षार्थी धीरजल्लाकोटीले तालिमको उपलब्धि र औचित्यबारे बोलेका थिए कार्यक्रम सङ्घका महासचिव देवेन्द्र कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो कार्यक्रम सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रुवालको अध्यक्षतामा भएको थियो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ हिमालयबाटै मन्त्री बनेकाहरूले गुटबन्दीलाई प्रसान गरेको एमाले नेता माधव नेपालको आरोप्रति तपाईँ के भन्नुहुन्छ यसै कुरा बी पार्टी विरोधी बोली रसी सी आरोप मात्र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 पालो ट्राफिक खबरको यति बेला नानगढ टोँडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनौ विशे काठमाडौँ मुग्लिन दमली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक ट्राफिक खबरको साथमा फोटो पोइन्ट डिजिटल कलर ल्याब एन्ड डिजिटल एक सौवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम चालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम पच्चिस डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस मौसम लाया का लागी गरिये को मौसम जुवानी जारी हो। सम्बन्धी जानकारी सँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खु न यस अर्पण स्थानीय समाचारको साथमा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 घड़ेरी खरीदगारी ढुक्स संपर्क का लगी गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी शून्ना पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अंठानबे